अंसो को एक बजे अंसो को एक बजे मनोरंजन का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 नमस्कार अर्पण सबका सधैका रेडियो अर्पण एक सौ चार थ्रप्लो पांच मेगा हज संगे इंटरनेट अनलाइन में डब्ल्यू डब्लू डब्लू डट रेडियो अर्पण डट कम बासारभरिका सुनी रह दिवस एक बजे अर्पण खबर में यहां स्वागत है सुजिता हमल अब खबर विस्तार उच्च स्तरीय राजनैतिक समितिको बैठकले चुनावसम्म वर्तमान सरकार परिवर्तन हुन नसक्ने ठहर गरेको छ संविधानसभा चुनावका लागि अहिलेको सरकार परिवर्तन गर्न नहुने निष्कर्ष निकालेको र बैठकले तोकिएको समयमै संविधानसभाको चुनाव गर्ने प्रतिबद्धता समेत जनाएको छ आज बिहान नयाँ वानेश्वरमा बसेको बैठकपछि एमाले नेता रघुजी पन्तले आन्दोलन दलसँग वार्ता गर्ने निर्णय भएको बताउनु भएको छ वहाँले नेकपा माओवादी चुनावी प्रक्रियामा सामेल नभए पनि चुनाव हुने बताउनु भएको छ सुरक्षा निकायले आफ्नो तयारी गरिएको चुनावी बनिरहेको निर्वाचन आयोग र सरकार चुनावमा केन्द्रित भएकाले तोकिएको समयमा चुनाव हुने बैठकको निष्कर्ष रहेको छ बैठकले नागरिक चुनावका लागि आत्रो भएको समेत गरेको छ नेकपा अघि सारेका मागमा पच्चिस बोधी र एघार बोधीको मर्ममा परिवर्तन नगरिकन सहमति गर्न समिति तयार रहेको पन्तको भनाइरहेको छ नेकपा माओवादीले सहमतिका लागि अहिलेको सरकार विघटनको माग गरेको छ नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अहिलेको अवस्थामा निर्वाचन एकमात्र विकल्प भएको बताउनु भएको छ अहिले देश विशेष अवस्थामा रहेको बताउँदै नेता ओलीले विषम अवस्थाबाट शान्तिपूर्ण वातावरणमा देशलाई लागि सबैले निर्वाचनमा सहयोग गर्नुपर्ने बताउनु भएको छ प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले धादिङ बेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले अबको बाटो भनेको नै निर्वाचन भएकोले निर्वाचनबाट मात्रै समस्या समाधान गर्न सकिने ठोक्वा निर्वाचनको माध्यमबाट देशलाई सामान्य अवस्थामा फर्काउनु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले लोकतान्त्रिक प्रक्रियामा सामेल हुने गरी सहमतिमा आउन चुनावको विरोधमा रहेका दलहरूलाई आग्रह गर्नुभएको छ अघिल्लो निर्वाचनले असफल भए पनि लोकतान्त्रिक प्रणालीलाई मानेर अगाडि बढेकोले अहिलेको निर्वाचनले देशलाई संक्रमणकालबाट बाहिर निकाल्न सकिने उहाँले दावी गर्नुभयो नेपाली कंग्रेसका महामन्त्री प्रकाश मानसिंहले संविधान सभाको चुनाव नभए मुलुक संकटमा पस्ने बताउनु भएको छ राजधानीमा आज आयोजित एक कार्यक्रममा महामन्त्री सिंहले सरकारले आगामी मंगिरका लागि तय गरेको निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्ने धारणा राख्नु भएको छ शा। संविधानसभाको निर्वाचनमा सहभागी हुन विरोधमा रहेका दलहरूलाई आग्रह गर्दै सिंहले सरकारले निर्वाचनको विरोधमा रहेका दलहरूलाई सहमतिमा ल्याउन यथेष्ट प्रयास गर्नुपर्ने आवश्यकता उलाउनु भएको छ गाउँ कार्य समितिले आयोजना गरेको एसएलसी उत्कृष्ट विद्यार्थीलाई सम्मान कार्यक्रममा सिंहले सामुदायिक विद्यालयको नतिजा खस्कनु दुखद भएको टिप्पणी गर्नुभयो सामुदायिक विद्यालयका अस्थायी शिक्षक र कर्मचारीले आजदेखि काठमाडौँको रत्नपार्कमा रिले अनसन शुरू गरेका छन् सरकारले आफूहरूका मागलाई सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् अस्थायी शिक्षक र कर्मचारीका माग सम्बोधन गरेर यसअघिको सरकारले अध्यादेश राष्ट्रपतिको मासि गरे पनि अध्यादेश रोकिएको भन्दै शिक्षकले विरोध जनाएका छन् उनीहरूले तत्काल अध्यादेश जारी गर्न माग गरेका छन् वर्षापछि आएको बाढ़ीका कारण गैरातीदेखि अवरूद्ध रहेको चितवनको नारायणगढ मोगलिङ सड़क खण्डको दासडुंगा सड़क सञ्चालनमा आएको छ बिहान एघार बजेबाट दुईतर्फी रूपमै सड़क सञ्चालनमा आएपछि अल्पत्र परेको सवारी साधनहरू गन्तव्यतर्फ लागेको इलाका प्रहरीकाले मोगलिङले जनाएको छ सो सड़कमा पहिरो जाँदा चितवनबाट काठमाडौँ तथा पोखराका लागि छुटेका र आउँदै गरेका सयौं सवारी साधन बाटोमा रोकिएका थिए पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको डण्डा पुलबाट बस खस्ता चौतिसजना घाइते भएका छन् आज बिहान साढे दस बजेतिर बुटोलबाट काठमाडौँतर्फ जान्छ आउँदै गरेको लोही एक ख शून्य नम्बरको यात्रुवाहक बस डण्डमा रहेको पत्तर खोलाको पुलमुनि खसेको हो पानी परेको र घुमाउरो बाटो भएकाले तीव्र गतिमा रहेको उक्त बस काठमाण्डुबाट नेपालगं जाँदै गरेको ना चार ख तीन तीन आठ नम्बरको बससँग ठोकिँदा खसेको जिल्ला ट्राफिक प्रहरी कालेनोरपरासले जनाएको छ नेपालगंज हिँडेका बसका यात्रु दुईजना घाइते भएका छन् काठमाडौँ आउँदै गरेको बसका बत्तीसजना घाइते भएका छन् घाइते मध्ये उन्नाइसजना मध्यविन्दु अस्पताल डण्डा र तेह्रजनाको कालीगण्डकी अस्पताल कावास्वतीमा उपचार भइरहेको छ भने दुईजनाको भरतपुरमा उपचार भेनेजियलका राष्ट्रपति निकोलोस मडुरोलले एडवार्ड स्लाई राजनीतिक शरण दिन तयार रहेको जनाएका छन् अमेरिकाको फोन तथा इन्टरनेटमाथिको निगरानीबारे गुप्तचर संस्थाको दस्तावेज सार्वजनिक गरेका इन्टेलिजेन्सका कन्ट्राक्टर स्नेलाई सुरक्षा प्रदान गर्न आफू तयार रहेको बताएका हुन् गोप्य दस्तावेजहरू सार्वजनिक गरेपछि देखा नपरेका स्नोडेनले यसअघि राजनीतिक शरणका लागि देशभन्दा बढी देशमा आग्रह गरेको समाचारहरू सार्वजनिक भएका थिए मडुरोले मानवताको नाताले पनि स्ने डेनलाई शरण दिनुपर्ने उल्लेख गरेका अलजजिराको अनलाइन संस्करणले जनाएको छ उनले आफ्नो देशमा आउन अनुमति रहेको तर कसरी शरण र सुरक्षा दिने भन्ने बारे स्पष्ट पारेका छैनन् र क्रिकेट श्रृङ्खला अन्तर्गत भारतले वेस्ट इन्डिजलाई एक सय दुई रनले हराएको छ क्विन्स पार्क ओभरल्ड ट्रिन्डामा भएको खेल वर्षाले प्रभावित भएपछि डकब लेबिस नेमको आधारमा उन्चालिस ओभरमा दुई सय चौरात्तर रनको लक्ष्य पाएको वेस्ट इन्डिज एक रनमा समेटिएको छ जुन सन्चासले पैँतालिस र केमार रोजले चौतिस रन जोड्नु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् भारतका भुवनेश्वर कुमार र उमेश यादवले समान तीन तीन तथा इशान्त शर्मा र रविन्द्र जडेवाले दुई दुई विकेट लिएका थिए पहिले ब्याटिङ गरेको भारतले पूरै पचास ओभर खेलेर सात विकेटको क्षतिमा तीन सय एघार रन बनाएको थियो टीमका लाकी विराट कोहलीले तिरासी वनमा तेह्र चौका र दुई छक्का सहित एक रनको योगदान गरेका छन् यस्तै शिखर धोनीले उनसत्तरी र रोहित शर्माले छयालिस मोरली विषयले सत्ताइस र रविचन्द्र आश्विनले नट आउट पच्चीस रन जोडेका छन् जितपछि भारतले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजको नौ अङ्क छ भने भारत र श्रीलंकाको सम्मान पाँच अङ्क रहेको छ रन रेडका आधारमा श्रीलंका अगाडि रहेकाले अब हुने दुई खेल श्रीलंकाले हारी मात्रै भारत फाइनल प्रवेश गर्न सक्नेछ हवस्त दिवसे एक बजी अर्पण खबर सको म सुजिता मलबिना भै नमस्कार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 स्नु हजुर भा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 स्वदेशी तथा विदेशी कालीगढद्वारा तयार गरिएका का गर गहना